यस विशाल विरोध सभा कार्यक्रमका अध्यक्षज्यू मञ्च महासेन आदरणीय करेन्द्र सरलाज्यू डाक्टर होम गुरुङज्यू लगायत विभिन्न सङ्घ संस्था र पार्टीसँग आबद्ध मित्रहरू र प्रशासन र सत्तामुखी दलहरूका अवरोधका बावजूद यो गर्मीमा लामो यात्रा हिँडेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण न्यायप्रेमी थरुवट र थरुवानका निम्ति सङ्घर्षरत आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू तपाईँहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन गर्दछु आदरणीय खेन्द्र सङ्गुलाजीले भन्नुभयो र धेरै साथीहरूले भन्नुभयो संविधान निर्माण गर्ने महत्त्वपूर्ण समिति संवाद समितिको सभापतिको हैसियतले मैले नै हस्ताक्षर गरेर संविधान जारी भयो तर अहिले म यहाँ तपाईँहरूसँग ऐक्यबद्धता व्यक्त गर्न पनि आएको छु यो कसरी सम्भव भयो भन्ने कुरा राख्नुभयो मलाई पनि लाग्छ धेरै तपाईँहरूका दिल दिमागमा त्यो कुरा छ अङ्ग्रेजीमा एउटा भनाइ छ बेटर लेट देन नेभर देर्से आए दुरुस्त आए पनि भन्ने गरिन्छ त्यसैले म असो तिन गरे जा, गते जारी गरिएको संविधानको एकजना मसौदाकार हुँदाहुँदै पनि त्यो संविधानका जुन त्रुटिहरू थिए गम्भीर त्रुटिहरू थिए र हामीले हिजो दस वर्षेन्ट जनयुद्ध गर्दा ताका जनतासँग बाचा गरिएका कुराहरू समेट्न नसकिएका मधेसी आन्दोलन छरुवाट आन्दोलन लगायतका जनजाति आन्दोलन लगायतका थुप्रै आन्दोलनहरूले उठाएका र हिजो सम्झौता गरिएका विषयहरू जुन त्यहाँ समावेश गर्न नसकिएको थियो त्यसको निम्ति पश्चाताप गर्न तपाईँहरूसँग क्षमयाचना गर्न र तपाईँहरूको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्न म यहाँ उपस्थित भएको छु यो जान्दा जान्दै मैले किन संविधान निर्माणमा अन्तिम बेलासँग सहभागी भएर हस्ताक्षर गरेँ यो एउटा एक प्रश्न छ तपाईँहरूलाई थाहा छ महाभारतमा भीष्म पितामा भन्ने एकजना पात्र छन् कौरव र पाण्डव दुवैका पितामह अर्थात् ग्रान्डफादर उनले एउटा प्रतिज्ञा गरेका थिए जसलाई आज पनि ठुलो कठोर प्रतिज्ञा गरियो भने विष्म प्रतिज्ञा भनिन्छ त्यो प्रतिज्ञा थियो मैले हस्तिनापुरको राज्य सत्ताको रक्षा गर्नेछु उनले त्यो प्रतिज्ञा गरेका थिए तर प्रकारान्तरले हस्तिनापुरको राज्यमा एकजना दुष्ट अत्यन्त खराब मान्छे दुर्योधन त्यसको राजा हुनु पुग्यो त्यो हस्तिनापुरको राजगद्दीमा बस्नु पुग्यो जब कौरव र पाण्डवको लडाइँ भयो त्यति बेला उनले एकापट्टि आफ्नो प्रतिज्ञाको रक्षा गर्नुको निम्ति कौरवको साथ दिनु पऱ्यो भने अर्कोपट्टि उनको आत्माले त्यो मानिरहेको थिएन त्यसैले उनी कति कठिन ढङ्गले त्यो महाभारत युद्धमा सहभागी हुन्छन् र अन्त्यमा उनी कसरी मर्छन् मृत्युवरण गर्छन् तपाईँ हामीले सुनेका छौँ त्यसैले मैले पनि पटक पटक या भानु चौधरीजी हुनुहुन्छ उहाँको पार्टीका साथीहरू पनि त्यहाँ हुनुहुन्थ्यो मैले उहाँहरूलाई भन्ने गर्थेँ संवाद समितिमा मेरो अवस्था करिब करिब महाभारतका बिचमा पितामहको जस्तो छ मैले एकापट्टि संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्नुको निम्ति 25 वर्षदेखि सङ्घर्ष गरेको छु पार्टी बाहिर मात्र होइन पार्टीभित्र पनि संविधान सभाबाट संविधान बनाएपछि मात्रै नेपाली जनता सार्वभौम हुन्छन् र संविधान सभाबाट नबनेको संविधानबाट जनता कहिल्यै सार्वभौम हुँदैन र सत्र सालमा र उन्साठी सालमा जसरी राजा महाराजाले कु गरेर उनीहरूले दिएको संविधान उल्ट्याए अब पनि संविधान सभाबाट संविधान बनेन भने फेरि पनि पटक पटक जनताको अधिकार खोसिन्छ संविधान राजा महाराजाले खोज्छन् त्यसैले संविधान सभाबाट संविधान बनेपछि मात्रै जनता वास्तवमा सार्वभौम सत्ता र राजकीय सत्ता सम्पन्न हुन्छन् भनेर मैले पटक पटक लडेँ हो हामी धेरै लडेँ मैले मात्रै म भन्नु खोजेको छैन मैले प्रसङ्ग आफ्नो सन्दर्भ मात्रै किन जोडेको भने मैले त्यसो भन्दा मेरै पार्टीभित्र माओवादी पार्टीभित्र मलाई दक्षिणपन्थी शमसनवादी विदेशीको दलाल भन्ने विभिन्न ढङ्गका आरोप लगाएर के के भयो अहिले म त्यहाँतिर जान्न त्यो ती त्यो यथार्थ तपाईँहरू सबैलाई थाहा छ त्यसरी लडेर ल्याएको संविधान सभाबाट संविधान बलोस् जे जति उपलब्धि छन् ती संस्थागत हुन् भन्ने मेरो एउटा चाहना थियो त्यसैले मैले फेरि सम्झेँ नीतिशास्त्रको एउटा श्लोक सर्वनाशे समुत्पन्ने अर्ध त्याजा ती पण्डितता सबै छोड घुम्न थाल्यो भने बुद्धिमान मान्छेले आधा छोडेर आधा बचाउनुपर्छ त्यसैले जब संविधान सभाले हामीले खोजेको तपाईँले खोजेको सबै कुरा प्राप्त नहुने भयो कमसेकम संविधान सभाबाट संविधान जारी भयो भने मात्रै पनि सैद्धान्तिक रूपमै मात्रै भए पनि गणतन्त्र संहिता धर्निप्रेक्षता समावेशी लोकतन्त्रको मान्यता स्थापित भयो भने त्यसमा टेकेर बाँकी अधिकारको निम्ति लड्दै जान सकिन्छ भन्ने सोचका साथ मैले गरुङ्ग मनले त्यो संविधानमा हस्ताक्षर गरेँ यथार्थ यो तर म सन्तुष्ट थिइनँ र हाम्रो पार्टीको त्यति बेलाको पार्टीको नीति पनि थिएन काङ्ग्रेस र एमाले जो संविधान सभाका विरोधी थिए उनीहरूले त हर्ष बढाइ गर्नु दिपावली गर्नु स्वाभाविक थियो किनकि चुनावी स्वार्थको निम्ति नक्कली गोईका आँसु झारेर भोलि जनताको अगाडि हामी यो संविधान ल्यायौँ भनेर देखाउने र फेरि भोट मागेर जनतालाई ठग्ने उद्देश्यका साथ उनीहरू त्यो नक्कली दीपावली हर्ष बढाइ गरेका थिए तर माओवादी पार्टी ए माओवादी पार्टी जसले जनताको अधिकारको निम्ति लडेको थियो जनताका पुरै अधिकार त्यहाँ संस्थागत भएका थिएनन् खास गरी थारू समुदाय जसले दस वर्ष जनयुद्धमा सबभन्दा बढी बलिदान गरेको थियो मगरहरू मगरराज क्षेत्र जो माओवादी जनयुद्धको आधार इलाका थियो जहाँ ती मगरहरूले बलिदान गरेका थिए उनीहरूका माग पुरा भएका थिएनन् मधेसीहरू जो अत्यन्त संवेदनशील क्षेत्रमा छन् उनीहरूका माग पुरा भएका थिएनन् जनजातिहरूका महिलाका दलितका माग पुरा भएका थिएनन् त्यसैले माओवादी पार्टीले फरक मत राखेर रा, भिन्न मत राखेर रा, संविधानमा समर्थन गर्ने निर्णय गरेको थियो तर त्यो पार्टीका प्रमुखले भिन्न मतलाई पुरै बिर्सेर काङ्ग्रेस र एमआलए भन्दा पनि बडा भद्दा ढङ्गले उनीहरूको तालमा जुन नाच्ने काम गर्नुभयो त्यो सहन गर्न सक्ने विषय थिएन हो <laughs> त्यही बिन्दुबाट मैले अठोट गरेँ अब यो पार्टी क्रान्तिकारी पार्टी हिजोको जनको बिसौँ हजार शहीदहरूको रगतले पोतिएर बनेको पार्टी अब यो रहेन अब यो सत्र सालमा पहिलेका कम्युनिस्ट पार्टीका महामन्त्री केशरजङ रायमाझीले पुरै पार्टीलाई बहुमतलाई लिएर पञ्चायतमा जसरी विसर्जन गरेका थिए माओवादी आन्दोलन पनि विधिवत रूपमा पुरानो सत्तामा विलि हुन पुग्यो म यो ठहर गरेँ र मैले त्यही दिनमा संविधान पारित भएर बाहिर निस्किने बित्तिकै मैले भने दीपावली मनाउन सकिँदैन मनाउने बेला भएको छैन आधा देश आन्दोलन छ आधा भन्दा बढी भन्छु म त दुईटै जनता असन्तुष्ट छन् एक तिहाई जनताले दिपावली मनाउने थियो दिपावलीमा म सहभागी हुन सक्दिनँ मैले त्यही दिन असो तिन गते मैले घोषणा गरेको थिएँ हो त्यही सन्दर्भमा नै मैले छोडछोड गरेँ अब तपाईँहरूका बिचमा आउनु पर्छ मधेसीहरू जनजातिहरू थारूहरू मगरा क्षेत्रका जनताहरू जो आन्दोलनरत छन् आफ्नो मागको निम्ति अगाडि बढेका छन् तिनीहरूसँग व्यक्त गर्न मैले चालिस वर्षदेखि आफ्नै रगत पसिनाले सिन्चिएको पार्टीलाई छोडेर जनताको बिचमा जान्छु भन्ने मैले अठोट गरेँ र आज म तपाईँहरूको अगाडि उपस्थित छु <laughs> अब तपाईँहरूको जिम्मा छ अब हो म परीक्षित हुनुपर्छ यो देशका ठुला नेता भनिनेहरूले पटक पटक जनतालाई धोका दिएका छन् ठगेका छन् मञ्चमा आएर चिल्ला गुल्लिया मिठा कुराहरू गर्ने र भित्र गएर फेरि सत्ताको निम्ति भागभन्डा गर्ने शक्ति केन्द्रहरूको चाकडी गर्ने त्यो अत्यन्त फोहोरी र घिलाग्दो परम्परा छ त्यसैले बाबुराम भट्टराई पनि तपाईँहरूको विश्वासको कसीमा ऊ पनि घोटिएर त्यहाँबाट ऊ उत्तीर्ण हुनुपर्छ त्यसैले म व्यवहारमा तपाईँहरूको बिचमा आएर व्यवहारमै तपाईँहरूलाई समक्ष मेरो इमान्दारिता जनताको निम्ति लड्ने प्रतिबद्धता यो देशको सार्वभौम सत्ता र अखण्डता जोगाउने मेरो प्रतिबद्धता मेरो देशभक्ति मैले पुष्टि गर्नुपर्छ यसैको निम्ति म तपाईँहरूसँग यहाँ आएको छु हिजो राति साढे दस बजे सामान्य राष्ट्रपति रामबडा यादवजीको अकस्मात फोन आयो उहाँले त्यति राति फोन गर्दा म झक्य भएँ सायद कुनै अनिष्ट भएछ कि राष्ट्र प्रमुखले साढे दस बजे फोन गर्दा म यहाँ नेपालगञ्जमा एउटा गेस्ट हाउसमा बसेको थिएँ सामान्य राष्ट्रपतिजीले भन्नुभयो तपाईँहरूको बाबुरामजी तपाईँको लगानीले तपाईँहरूको सङ्घर्षले यो देशमा गणतन्त्र आयो र म जस्तो एउटा सामान्य मधेसको मान्छे राष्ट्रपति आज बनेको छु त्यसैले अब यो देशलाई कसरी बसाउने हो पाहाड र मधेस जात पाहाड र थारूहरूको बिचमा जुन फाटो बढेको छ त्यसलाई कसरी जोड्ने हो अब त्यो काम तपाईँले गर्नुहोस् भन्नुभयो उहाँले म अत्यन्त भावुक भएँ <laughs> देशको एकजना राष्ट्रपति सबभन्दा उच्च ओदामा रहेको राष्ट्र प्रमुख जो मधेसी समुदायको पनि हुनुहुन्छ सायद उहाँका मन पनि केही कुराहरू पक्कै खेल्यो होला नि उहाँलाई पनि असहज महसुस सायद भयो होला त्यसैले म जस्तो एउटा पार्टी छोडेर सबै थोक छोडेर एउटा सामान्य नागरिक भएको मान्छेलाई उहाँले फोन गरेर त्यो भन्ने सायद आवश्यकता देख्नुभयो र म अत्यन्त भावुक बने त मलाई जिम्मेवारी बोल्ने अरू किच्यो मलाई लागिरहेको थियो धेरै साथीहरूले मैले पार्टी परित्याग गरेपछि साथीहरूले भन्ने गर्नुभएको छ यो के गरेको अस्ति म आफ्नो निर्वाचन क्षेत्रमा गएँ त्यहाँ महिला दिदीबहिनीहरू रुनुभयो त्यो तपाईँ कस्तो मान्छे यसरी जिताएर पठायौँ अब राष्ट्रपति प्रधानमन्त्री हुने बेलामा कसरी बुद्धि बिग्रिएर सबै सडक ऋण्दै हुनुहुन्छ भन्नुभयो उहाँहरूले मलाई अत्यन्त एक प्रकारले उहाँहरूको आत्मीयताबाट म भावु पनि भएँ अर्कोतिर अत्यन्त नमिठो त्यति धेरै जनताको त्यस्ता सामान्य दा मन मैले दुखाएको छु भन्ने पनि मलाई लाग्यो यस्तै यस्तै बिचबाट म गुज्रिँदै तपाईँहरूको बिचमा आएको छु म फेरि पनि मैले भन्नु खोजेको विषय के हो भने फेरि पनि मैले भन्नु खोजेको जोड दिनु खोजेको कुरा के हो भने यो देश भनेको यो देश भनेको केही मुठीभर आर्यख जातिका उच्च कति उच्च जातिका मानिसहरूको मात्र देश होइन यहाँको समस्या भनेको ती मान्छेहरूले आफूलाई मात्रै नेपाली ठान्ने आफ्नो भाषा आफ्नो भेष आफ्नो संस्कृति आफ्नो इतिहास मात्रै नेपाली तर अरू यो देशका द्वितीय जो आदिवासी जनजाति थारू मधेसी मुस्लिम लगायतका जो जनता छन् उनीहरूलाई चाहिँ अनेपाली छान्ने जुन धारणा छ यो नै घातक छ समस्याको चुरो त्यहीँनिर छ म आफै म आफै एउटा जातिको आएको व्यक्ति हुनाले मेरा बाजे बराजुहरूले नै त्यो पृथ्वीनारायण नेतृत्वमा एउटा नेपालको भौगोलिक एकीकरण गर्न भूमिका निर्वाह गरेको नाताले त्यो पुरानो नेपाल त यहाँसम्म आयो अढाई वर्ष अब नयाँ नेपाल भनेको एउटा जातिको मात्रै वर्चस्व रहेको नेपाल बन्न सक्दैन अब सबै जात जाति भाषा भाषी र क्षेत्र र समुदायको नेपाल इन्द्रधनुषी नेपाल मात्रै सच्चा नेपाल हुन्छ यो मेरो मान्यता हो यो मेरो बुझाइ हो त्यसैले त्यस्तो नेपाल सबै जात जाति समान परिचय सम्मान सहभागिता रहेको नेपाल निर्माण गर्ने अभियानमा तपाईँहरू जसरी लाग्नुभएको छ हिजो हामी जसरी लाग्यौँ खास गरी माओवादी दस वर्ष जनयुद्धमा त्यो विचार जुन एउटा उचाइमा पुग्यो त्यसलाई निरन्तरता दिएर एउटा टुङ्गोमा पुर्याउने अभियान तपाईँहरूले जारी राख्नुहोस् त्यो अभियानमा म साथ रहनेछु जबसम्म दुई त्याई नेपाली जो अहिले परेका छन् तिनीहरूको सहितको तिनीहरूको सम्मान र सहभागिता सहितको नयाँ नेपाल बन्दैन त्यो अभियानमा म निरन्तर तपाईँहरूलाई साथ दिइरहनेछु निरन्तर म तपाईँहरूको साथ आउनेछु यो मेरो भीष्म प्रतिज्ञा हो त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू कैलाली अहिले राष्ट्रिय रूपमा मात्र होइन अन्तर्राष्ट्रिय रूपमा चर्चित छ यहाँ आउन नदिनको निम्ति थुप्रै खेलहरू खेलिए यहाँको प्रशासनले सायद यो मैले त थाहा छैन योभन्दा पहिले त्यस्तो सूचना जारी गरिएको छ कि छैन एउटा नागरिकलाई यो जिल्लामा नआउन भनेर सार्वजनिक सूचना जारी गर्यो कि त कुनै अपराधीलाई सायद गिरफ्तार गर्न त्यस्तो सूचना जारी गरिन्छ तर एउटा सामान्य नागरिक यहाँका उत्पीडित जनताले थारू समुदायका जनताले थारुवान र थारुवाट पक्षधार जनताले गरेको आन्दोलनमा सहभागिता जनाउन म यहाँ आउन खोज्दा उहाँले त्यो प्रकारको एउटा धम्कीपूर्ण सूचना किन जारी गर्नु मैले बुझेको छैन म यी प्रशासनका साथीहरूलाई म दोष दिने पक्षमा छैन बिस्ताराहरू उहाँ माथिको आदेश आएपछि के गर्नुहुन्छ अस्ति म जनकपुर गएँ त्यहाँ कोही पनि कुनै पनि नेता स्वयं राष्ट्रपतिजी पनि त्यहाँ जान चाहनुभयो जानसँगै रहनु भएको छैन जो उहाँ त्यही जिल्लाको हुनुहुन्छ जनकपुरको र मैले सोचे जानुपर्छ तराई मधेस थरुवा क्षेत्र जसरी आन्दोलन छ दुई देखि र काठमाडौँका शासकहरू कानमा तेल हालेर सुतिरहेका छन् र यही बाहनामा हाम्रो छिमेकीले पनि अलिकति त्यहाँ आगोमा घिउ कोसिस गरेको छ त्यस्तो अवस्थामा यदि काठमाडौँ नबोल्ने हो भने हानी नबोल्ने हो भने यो देशको स्थिति के हुनसक्छ भोलि अर्कै दिशातिर गयो भने जिम्मेवार को हुने त्यसैले म त्यहाँ गएँ त्यहाँका प्रशासकले विभिन्न ढङ्गले मलाई त्यहाँ नआइदिए हुन्थ्यो नगइदिए हुन्थ्यो भन्ने सङ्केत त गरिरहेका थिए भन्ने हिजेका थिए तर अन्त्यमा म एयरपोर्टमा फरकनी बेलामा प्लेन चल्ने बेलामा डराइ डराइकन उनले फेल खुले उनलाई त माथिबाटै दबाब रहेछ किन आउन दियो त्यहाँ आउन दिनु हुँदैन थियो भन्ने दबाव रहेछ सायद यहाँ कैलालीको प्रशासनलाई पनि त्यही भएको मैले बुझ्छु त्यसैले त्यसैले योभन्दा गैर जिम्मेवार कुरा के हुनसक्छ काठमाडौँमा बस्ने मान्छेहरू तराई र मधेसमा कुनै आन्दोलन छैन भन्छन् म त्यहाँ छँदा छँदा पनि हाम्रो पाँचजनाको विशेष समिति थियो त्यसमा म संयोजक मान्य सुशील कोइराला मान्य केपी शर्मा होली मान्य पुष्पकमल दाहाल प्रचण्ड मान्य विजय कुमार गछार त्यसका सदस्य हुनुहुन्थ्यो हाम्रो त्यो बैठकमा पटक पटक हामीले समीक्षा गर्दा म नाम लिन चाहन्न ती वरिष्ठ भनिएका नेताहरूले भन्नुहुन्थ्यो कहाँ छ आन्दोलन केही मुठीभर अपराधीहरूलाई तपाईँ आइ भन्नुहुन्छ भारतले तालिम दिएर पठाएका मान्छे घुसपेट गराएका मान्छे किल्ला अलङ्ककारी भन्ने यस्ता कटुवचनहरू पटक पटक सुन्न नसकेर म कतिपय अवस्था म त्यहाँ विस्फोटित पनि भएको छु अहिले त्यो यथार्थ यह यही हो तपाईँहरू सबै भारतले तपाईँलाई घुसपेट गरेर पठाएका अपराधी हो तपाईँहरू यो दस हजारौँ मलाई जनसभा छ एक के तपाईँहरू सबै कसैले भाडामा पठाएका मान्छे हो तपाईँहरू तर त्यहाँ काठमाडौँमा बस्ने मान्छेहरूले अहिले पनि त्यो तपाईँहरूलाई त्यो सोच्ने गरेका छन् त्यसैले यहाँ आएर यो समाधान गर्ने उनीहरूले हिम्मत गर्दैनन् तर फेरि पनि मलाई लाग्यो म अहिले एउटा जिम्मेवार नागरिक हुनुको नाताले यहाँ आउनुपर्छ तपाईँहरूका कुरा सुन्नुपर्छ र यी कुराहरू काठमाडौँमा बस्नेहरूलाई सुनाउनु पर्छ त्यसैको निम्ति म यहाँ आएको हुँ यहाँ आउँदा तपाईँहरूलाई जसरी आरोप लागेको छ भारतले गराएको किनकि हो टिकापुरको घटना अत्यन्तै दुःखद घटना हो म त्यसको निन्दा गर्न चाहन्छु त्यसमा भर्सना गर्छु सु। त्यहाँ सुरक्षाकर्मीहरूको त्यो ढङ्गले निशंस ढङ्गले हत्या हुनु सही थिएन तर कुन परिवेशमा भयो जुन छानबिन आयोग भनेको छ त्यसले नै सत्य तथ्य ल्याउला त्यसपछि नै हामी भन्न सक्छौँ कसको गल्ती थियो के कारणले गर्दा त्यो भयो फेरि त्यस्तो जुन दुःखद घटना भयो त्यो घटना भइसकेपछिको अवस्थामा यहाँ आएर तथ्य तथ्य बुझ्ने तपाईँहरूका भावनाहरू बुझ्ने र समस्या समाधान गर्ने प्रयत्न कसै न कसैले गर्ने पर्थ्यो त्यसै भएको हुनाले म यहाँ आएको हुँ त आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू नेपालमा थुप्रै सोसल उत्पीडनका विविध रूपहरू छन् तर तीमध्ये पनि तीमध्ये पनि यो थारू जातिमाथि गरिएको जुन एउटा शोषण उत्पीडन हो त्यो सबभन्दा निकृष्ट प्रकारको शोषण उत्पीडन यहाँ छ सयौँ वर्ष पहिले अन्त्य भइसकेको दास प्रथाका अवशेषहरू यहाँ छन् आदरणीय खरेन्द्र शङ्लाजीले भनिसक्नुभयो जसले यहाँको जमिन आबाद गर्यो तिनैलाई बेदखल गरेर उसैको घरमा उसैको आँगनमा उसलाई बाँधा बनाएर उसैलाई कमाइयाएर कमलरी बनाएर कसले शोषण गरेको अनि तिनै मान्छेहरूले अहिले तिनै कमैया र कमैलीहरूले अहिले आफ्नो अधिकार माग्दा उनीहरूलाई फेरि चाहिँ अपराधी भन्ने विदेशबाट आएका दक्षिणतिरबाट आएका भनेर चाहिँ गृहमन्त्रीले संसदमा समेत बोल्नुभयो के तपाईँहरू दक्षिणतर्फबाट आएको मान्छे हो तपाईँहरू यो देशको भूमिपत्र होइन तपाईँहरू यसरी यसरी अहिले पनि एक्काइसौँ शताब्दीमा आएर पनि तपाईँहरूमाथि जुन खालको ज्यादै गरिँदैछ त्यो सह्य हुन सक्दैन र म के मान्यता राख्छु भने हो नेपालमा शोषण उत्पीडनका विविध रूपहरू छन् वर्गीय छ जातीय छ क्षेत्रीय लैङ्गिक दलितहरूमाथिका विविध उत्पीडनहरू छन् यी सबै उत्पीडनको एउटा समुच्च ढङ्गले हामीले हल गर्नुपर्छ तर तीमध्येमा पनि यो जातीय उत्पीडनको प्रश्न अहिले यति बेला यो क्षेत्रमा प्रमुख बनेर आएको छ भने यसलाई हामीले हल गर्नैपर्छ यसको हल गर्ने तरिका भनेको जाति जातिको बिचमा दोष बढाएर होइन लेलिनले भन्ने गर्नुहुन्थ्यो जो उच्च जातिबाट आएका प्रगतिशील शक्तिहरू छन् उनीहरूले उत्पीडित जातिको पक्षमा बोल्नुपर्छ र जो उत्पीडित जातिका प्रगतिशील शक्तिहरू छन् उनीहरूले सबै जातिहरूको बिचको एकताको पक्षमा बोल्नुपर्छ त्यसरी मात्रै राष्ट्रिय एकता मात रह एउटा मुक्ति र स्वतन्त्रता प्राप्त हुन्छ भन्नुहुन्छ उहाँले त्यसैले अहिले तपाईँहरू एक्लो छु भने तपाईँहरू नठान्नुहोस् तपाईँहरू एक्लो छु भने नठान्नुहोस् उत्पीडक जातिमध्येका पनि खगेन्द्र सङ्गला बाबुराम भट्टराई जस्ता मान्छेहरू तपाईँहरूको साथमा छन् यसमा तपाईँहरू विश्वस्त बन्नुहोस् पुरै पहाड पुरै आर्यक जाति तपाईँहरूको विरुद्धमा छैन यहाँ पश्चिममा सुदूरपश्चिममा रहनुभएका आर्यक जातिका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु तपाईँहरूको सङ्घर्ष र थारूहरूको सङ्घर्ष एक अर्काका विरोधी होइनन् सुदूरपश्चिम त्यसै पनि दुई सय वर्षदेखि हो काठमाडौँ केन्द्रीय राज्य सत्ताबाट पीडित उत्पीडित क्षेत्र हो त्यसले समग्र सुदूरपश्चिम क्षेत्र कर्णाली क्षेत्र काठमाडौँबाट उत्पीडित रहँदै आएको छ त्यसैले तपाईँहरूले सुदूरपश्चिमका जनताले जो एउटा एकताबद्ध भएर काठमाडौँ केन्द्रीय राज्य सत्ताका विरुद्ध लडेर सङ्घीयता र अधिकार सोहीको प्रदेश माग गर्नुभएको छ तपाईँहरूको त्यो मागमा हामीले अन्यथा भनेका छैनौँ बरु त्यसको समर्थन गरेका छौँ म म त्यो गर्छु किनकि काठमाडौँ केन्द्रीय राज्य सत्ताले कर्णाली र सुदूरपश्चिमलाई विभेद गरेकै हो त्यसैले त्यसका विरुद्धमा यहाँका जनताले गर्ने आन्दोलन जायज र सही छ तर यसको साथै म के भन्न चाहन्छु भने सुदूरपश्चिमका आर्यखा समुदायका पहाडी समुदायका दाजुभाइ दिदीबहिनीहरू र तराई मैदानी भेगमा बस्ने थारूजन समुदायका दाजुभाइ दिदीबहिनीहरू एकअर्काका विरोधी हुन सक्दैनन् कि दुवै उत्पीडित पक्ष हुन् उत्पीडित दुवै उत्पीडित जाति क्षेत्र हुन् त्यसैले तपाईँहरूले एकका विरुद्ध अर्कोसँग लडेर आफूलाई कमजोर पार्ने फेरि काठमाडौँमा बसेका शासकहरूलाई बलियो पार्ने उनीहरूलाई फुटाउरा राज गरेको नीति लागू गर्न दिने गल्ती गर्नु हुँदैन तपाईँहरूले आफ्नो आफू बसेर त्यो समाधान खोज्नुहोस् भन्ने मेरो आग्रह हो हामीले थारुव थारुवान थारु प्रदेशको जुन माग छ र सुदूरपश्चिममा जुन स्वायत्त सेती महाकाली प्रदेशको जुन माग छ त्यसको बिचमा एउटा समाधान तपाईँहरू मिलेर खोज्नुपर्छ जसरी एउटा दलितहरूको बिचमा एउटा दलितले अर्को दलितलाई हेप्ने जुन प्रवृत्ति छ विश्वकर्माहरूले नेपालीहरूलाई नेपालीहरूले परिवारहरूलाई परिवारहरूले वादीहरूलाई छुवाछुत गर्ने जुन परम्परा छ त्यस्तो परम्परा यहाँ नहोस् पहाडिया यहाँका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले यहाँका तराई मधेसमा बस्ने थारू दाजुभाइ दिदीबहिनीहरूलाई विभेद गर्ने काम गर्नुभयो भने तपाईँहरूको शक्ति क्षण हुन्छ फेरि पनि काठमाडौँको शासकले फेरि तपाईँहरूमाथि शासन गरिराख्छ यो गल्ती नहोस् भन्ने म तपाईँहरूसँग आग्रह गर्न चाहन्छु अब चा। यो विषयमा बोल्दा बरु अप्ठ्यारो अवस्था छ एकापट्टि बोल्यो अर्को रिसाउने अर्कोपट्टि बोल्यो अर्को रिसाउने अवस्था पनि यहाँ अहिले मलाई केही समय यता आर्यका समुदायका पाहाडी समुदायका साथीहरूले अत्यन्त निम्नस्तरको गाली गलोज गरिराख्नुभएको छ सायद उहाँ मस्ति अत्यन्त आक्रोशित हुनुहुन्छ र तर्क र तथ्यले मात्रै नपुगेर उहाँहरू तथिन ढङ्गले आरोप लगाउने र कुनै विदेशीको त दलाल भन्नेसम्मको हदसम्म उहाँहरू पुगिराख्नुभएको छ त्यसैले म उहाँहरूसँग आग्रह गर्न चाहन्छु यस्तो गाली राजनीति गरेर हल हुँदैन शासकवर्गले जहिले सुके पनि आफ्ना कमी कमजोरी लुकाउनको निम्ति सत्र न्यायको पक्षमा अधिकारको पक्षमा लड्ने जनतालाई विदेशीका एजेन्ट भनियो पुरानो चाणक्यको पालादेखि म्याक्केबेलीको पालादेखि अख्तियार गरिएको नीति हो नेपालमै पनि लोकतन्त्रको निम्ति लड्नेहरूलाई पञ्चायत अराष्ट्रिय तत्त्व भन्थ्यो अत भनेको हामी आफैले सुनेका छौँ कम्युनिस्टहरूलाई यी विदेशी एजेन्टहरू चिनिया एजेन्टहरू रुसी एजेन्टहरू भनेर बदनाम गर्ने गरिन्थ्यो त्यसैले पुराना यथास्थीवादी परम्परावादी शासकहरूले अप्नाउनु यस्तो प्रकारको हत्कण्डा तपाईँ हामीले अप्नाउनु उन उन हुँदैन हामी तिनैका विरुद्ध लडेर आएकाहरूले हाम्रा बिचमा असहमति वैचारिक विभेदहरू हुन सक्छन् तर तर्क र तथ्यको आधारमा बसेर छलफल गरेर हामीले टुङ्ग्याउनु पर्छ तर गाली गरेर कटुता बनाएर त्यो हल रह हुँदैन त्यसैले यो जुन समस्या छ यहाँको थारुवा थारुवानको त्यसबारेमा म के भन्न चाहन्छु भने यहाँ गल्ती भएकै यहाँ गल्ती भएकै हो संवाद समितिमा र विशेष समितिमा जब अन्त्यमा साउन तेइस गते तपाईँलाई थाहा छ मध्यरातमा हामीले सम्वाद समितिको बैठक गरेर जसलाई टुङ्ग्याएका थियौँ त्यति बेला एउटा गल्ती भएकै हो अरू प्रदेशमा पनि सबै जातिहरूलाई हामीले भने जस्तै पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारमा हामीले प्रदेशहरू छुट्याउन सकेनौँ त्यसैले संयुक्त प्रदेश हामीले बनायौँ एक नम्बर दुई नम्बर तिन नम्बर चार नम्बर प्रदेशमा खासै विरोध भएन त्यति बेला तर पाँच नम्बर प्रदेश जुन बन्यो त्यो पहिले भएका कुनै पनि सहमतिअनुसार त्यो थिएन हिजो भएका संविधान सभाको समिति अन्तरिम संविधान बनेको आयोग र विभिन्न पार्टीहरूले प्रस्ताव गरेका प्रस्तावहरूसँग मिल्दोजुल्लो त्यो थिएन अकस्मात त्यो एउटा उट जस्तो प्रदेश पाँच प्रदेश बनेर आयो त्यहाँ थारूहरूको पनि पहिचान र अधिकार छैन आफ्नो क्लस्टर काटिएको छ मगरहरू पनि क्लस्टर काटिएको छ मधेसीहरूको पनि क्लस्टर काटिएको छ यस्तो विचित्रको चाहिँ एउटा उठ प्रदेश पाँचौँ नम्बर प्रदेश भन्यो मैले त्यति पनि भने यो गल्ती हुँदैछ है यो हामीले पहिले गरेका छैनौँ यसलाई सच्याउँ अन्तिमसम्म प्रयत्न गऱ्यौँ त्यो संवाद विशेष समिति मैले र विजय कुमार गसेदारजीले अन्तिमसम्म हामीले त्यहाँनिर प्रयत्न गऱ्यौँ तर सुनवाई भएन त्यहाँ भनिएका केही वरिष्ठ मान्छेहरू केही मान्छेहरूको चुनावी स्वार्थको आधारमा त्यस्तो प्रकारको प्रदेश बन्यो र त्यो गलत थियो त्यसैले त्यसलाई सच्याउनको निम्ति हामीले फेरि पनि प्रयत्न गरौँ त्यो सचिएन र त्यसको समाधान के हो भने मेरो विचारमा जो हिजोको संविधान सभाको समिति र अन्तरिम संविधान बनि बनेको आयोगले तराई मधेसमा दुई प्रदेश बनाउने नारायणी पूर्वमा एउटा प्रदेश र नारायणी प्रदेश पश्चिममा अर्को प्रदेश बनाउने जुन सिफारिस गरेको थियो र सबै दलहरूले सर्वसम्मति स्वीकार गरेका थिए त्यसलाई स्वीकार गर्नु समाधान हो भन्ने मलाई लाग्छ त्यसो भयो भने पश्चिममा थारू बाहुल्य रहेको तराई मधेस प्रदेश बन्छ र पूर्वमा मधेसी बाहुल्य रहेको मधेस प्रदेश बन्छ यो नै तत्कालको समाधान हो र यसले मगरातहरू मगराजको जुन क्लस्टर टुक्रिएको छ चा, चार र पाँच प्रदेशमा त्यो विभाजित जुन भएको छ चा, त्यसलाई चारौँ प्रदेशमा राखिदिने हो भने त्यो मगरात पनि टुक्रिँदैन र मगरात र तमुवनको एउटा संयुक्त प्रदेश बन्छ यसरी हल हुनसक्छ यो मलाई एउटा सम्झौताको बिन्दु यो हुनसक्छ भन्ने लाग्छ तर कतिपय मान्छेहरूले त्यो मानिराखेका छैनन् त्यसैले आज दाजुभाइ दिदीबहिनीहरू अब जे हुनु भइसकेको छ संविधान बनिसकेको छ र त्यो संविधानलाई पुरै खारेज गर्न सक्ने अवस्था पनि छैन मैले अहिले भनिसकेँ किनकि त्यो संविधान जारी नगर्दा गणतन्त्र संहिता धर्मपेक्षा समावेशी लोकतन्त्र लगायतका जुन आधारभूत कुरा हुन् त्यो पनि फेरि खोसिने र सत्तालिस सालमै फर्कने र संवैधानिक राजतन्त्रतिर हिन्दू राज्यतिर फर्कने खतरा त्यहाँ रहन्थ्यो त्यसैले कमसे कम अब जे भएको छ त्यसमा टेकेर अब यो आन्दोलनको बलमा यो संविधानलाई संशोधन गरौँ र चाहिने आवश्यक कुराहरू जो सीमाङ्कन मिलेको छैन समानुपातिक प्रतिनिध्वको कुरा मिलेको छैन निर्वाचन क्षेत्रको कुरा मिलेको छैन र अन्य दलित र महिलाका अधिकारहरू मिलेको छैन त्यसलाई संशोधन गरेर यो संविधानलाई सापेक्ष ढङ्गले सा पुनः बनाऊ त्यो नै अहिलेको सम्भावना हो त्यो सम्भव छ र अहिलेको निकास सायद त्यही हो त्यसैले म यहाँ तपाईँ उपस्थित हुनुभएका साथीहरूलाई मात्रै होइन यसको विरोधमा रहनुभएका खास गरी मेरो पुरानो पार्टी माओवादी प्रचण्डले नेतृत्व गरेको पार्टीका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु मैले सुने उहाँहरू पनि बाटोमा बसेर तपाईँहरूलाई नजान जनजोड गरिराख्नु भएको थियो यो के हो यो मामाको घोडा मेरो यी भने जस्तो काङ्ग्रेस र विरोध गरेर त बुझिहाल्छ तर माओवादी जसले थारुवानको निम्ति थारुवन प्रदेशको निम्ति लड्यो र आफ्नो सबै दस्तावेजमा चुनावी घोषणापत्र जसको मसौदाकार म नै थिएँ जसलाई पार्टीले पारित गरेको थियो थारुवान प्रदेश भनेरै स्वीकार गरिएको छ त्यो माग यहाँका जनताले उठाउँदा आपत्ति गर्नुपर्ने किन त्यसैले म ती साथीहरूलाई भन्न चाहन्छु तपाईँहरू पनि आवेगमा नआउनुहोस् हामी सबै मिलेर हिजोका जनयुद्धका जुन उपलब्धि छन् आन्दोलनका जे उपलब्धि छन् तिनको रक्षा गर्ने गरी संविधानलाई अझ समृद्ध बनाऊ तत्कालको समाधान यही हो म यही नै सबैसँग आग्रह गर्न चाहन्छु अब यसै सन्दर्भमा भारतीय भारतीय सत्ता पक्षबाट हाम्रा सिमानाहरूमा केही जुन अवरोध केही समयदेखि भएको छ त्यसले एउटा देशमा एउटा राष्ट्रियता सम्बन्धी एउटा नयाँ बहस र विवाद छेडेको छ हाम्रो आफ्नै देशका जनता मधेस र थरुवा क्षेत्रका जनताले जो माग गरे दुई महिनादेखि उनीहरू आन्दोलन छन् त्यो हल नहुन सक् नहुँदाखेरि यहाँ दुई महिनादेखि बन्द हडताल भइरहेको छ त्यसले गर्दा सिमानाकामा पनि अवरोध बनेको स्थिति छ यो एउटा पक्ष हो भने अर्कोतिर हाम्रो छिमेकीको नियत पनि त्यति सफा छैन हामीले पटक पटक देखेका छौँ हाम्रो छिमेकीले चाहे सत्ताइस सालमा होस् चाहे पैँतालिस छयालिस सालमा होस् चाहे अहिले होस् आफ्नो कुनै सामरिक स्वार्थको निम्ति जो उसैले जानुहोस् र यहाँका सत्तामा रहेका सरकारका मान्छेले जानुहोस् त्यसलाई पूर्ति गर्नको निम्ति जनताका जायज मागको हात लिएर हाम्रा पारवन सुविधाहरू अकुण्ठित गरेर जुन गरेको छ त्यो ठिक छैन त्यो बेठिक छ हाम्रो हाम्रो समस्या नेपालीहरूले समाधान गर्ने हो यहाँको शासन सत्तासँग तपाईँ हामीले लड्ने हो तर त्यो बाहनामा हाम्रो छिमेकीले आएर फेरि नेपालको राष्ट्रिय स्वाधीनता र हाम्रो पार्वन अकुण्ठित पार्वन सुविधालाई कटौती गर्छ भने त्यसको विरुद्धमा हामीले बोल्नै पर्ने हुन्छ त्यसैले सिंहदरबारका सत्ताधारीहरू र दिल्लीका सत्ताधारीहरू यिनीहरूको चाहिँ जुवाको लडाइँमा तपाईँ हामी पिसिने र तपाईँ हाम्रो देशभक्तिमाथि प्रश्न उठ्ने जुन चिति बनेको छ त्यसलाई हामीले समाधान गर्नैपर्छ यो उनीहरूले हल गर्ने कुरा हो काठमाडौँका शासकले पनि दिल्लीका शासकसँग कुरा गरेर त्यसलाई हल गर्नुपर्छ र दिल्लीका शासकले पनि उसको स्वार्थ कहाँ नमिलेको काठमाडौँका शासकसँग मिलेर हल गर्नुपर्छ हाम्रो आन्तरिक समस्या हामी आफै हल गर्न चाहन्छौँ र हामीलाई यो साँढेको जुदाई बादछको मिचाइमा पारिनु हुँदैन हामी नबोलौँ हामी राष्ट्रघाती हुने खतरा बोलौँ फेरि हामी हाम्रो आन्दोलनलाई चाहिँ र दुवै पक्षले दिल्लीले पनि काठमाडौँले पनि थप मिलेर दमन गर्ने खतरा यस्तो चेपोमा नेपाली जनता जुन परेका छन् त्यसैले म आग्रह गर्न चाहन्छु राष्ट्रियता जस राष्ट राष्ट जस्तो पवित्र विषयलाई यो कसैको सत्ता भावभण्डाको र कसैको सामाजिक स्वार्थको खेल बनाइनु हुँदैन हामी नेपाली जनता राष्ट्रिय स्वाधीनताको निम्ति एक भएर हामी उभिन्छौँ तर त्यस्तो राष्ट्रिय स्वाधीनता हिजोको शासकको जस्तो ढोगी र पाँचकण्डी राष्ट्रिय स्वाधीनता होइन मुखले राष्ट्रियताको कुरा गर्ने राष्ट्रवादको कुरा गर्ने तर कुर्सीमा बस्नुको निम्ति दिल्ली दरबार धाउने त्यो प्रवृत्तिलाई हामी स्वीकार्न सक्दैनौँ त्यो एउटा नक्कली राष्ट्रवाद हो त्यसले हामी सक्कली एउटा प्रगतिशील राष्ट्रवाद भनेको नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने आर्थिक रूपले सम्पन्न बनाउने र जुन वैदेशिक थिचो मिचो छ त्यसबाट मुक्त हुने त्यो नै हाम्रो सक्कली सच्चा राष्ट्रवाद हो त्यो प्रगतिशील राष्ट्रवाद हो हामी त्यसका पक्षमा छौँ त्यसले यस विषयमा पनि हामी प्रष्ट रहौँ भन्ने आग्रह गर्न चाहन्छु हो तपाईँहरू अब हतारिनुभएको छ समय बित्दै गएको छ त्यसले म अन्त्यमा के भन्न चाहन्छु भने केही समय यता मैले जुन पार्टी परित्याग गरेर नयाँ ढङ्गले आएको छु त्यसलाई कतिपय साथीहरूले जिज्ञासा राख्नुभएको छ किन हो यो पार्टी आन्दोलनबाट क्रान्तिबाट परिवर्तनबाट रान्तिबाट सन्यास हो कि के हो भन्ने जुन जिज्ञासा छ यसमा मेरो यहाँसँग आवा मेरो भनाइ के हो भने अब नेपाली इतिहासको गत पैँसठी सत्तरी वर्षदेखिको एउटा परिवर्तनको चक्र मूल रूपमा पुरा भएको छ पुँजीवादी लोकतान्त्रिक अधिकारको लडाइँ मूल रूपमा प्राप्त भएको छ भलै यहाँ थारुवानमा मधेसमा जनजातिका कतिपय अधिकारहरू अहिले अधिकार। अधिक पुरा भएका छैनन् ती विषयमा हामीले आन्दोलन गरेर हामी त्यसलाई केही समयभित्र केही महिनाभित्र हामीले पुरा गर्नुपर्छ गर्न सकिन्छ तर अब जुन नयाँ चरणमा हामी प्रवेश गर्दैछौँ त्यो भनेको आर्थिक विकास र समृद्धिको जगमा टेकेर एउटा समाजवाद उन्नत समाजवादको दिशामा जाने जुन एउटा नयाँ युग प्रारम्भ भएको छ त्यो नयाँ युगमा जानुको निम्ति हाम्रो अहिलेसम्म भएको हाम्रो सोच हाम्रो विचार हाम्रो संगठन, हाम्रो नेतृत्व हाम्रो शैली परम्परावादी राजनीतिबाट त्यो कुरा हुन सक्ने मलाई चाहिँ लागिरहेको छैन त्यसैले केही समयदेखि मैले एउटा वैकल्पिक राजनीतिक धारको विकास गर्नुपर्छ जसले नेपाललाई छोटो अवधिमा समृद्ध बनाओस् एउटा समावेशी प्रकारको समृद्धि इन्क्लुसिभ डेभलपमेन्टको नीति लियोस् र एउटा समाजवादको दिशामा अगाडि बढोस् र नेपाली राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै नेपाललाई एक्काइसौँ शताब्दीमा एउटा गर्व गर्न लागि नयाँ नेपाल बनाओस् त्यस्तो शक्ति त्यस्तो वैकल्पिक राजनीतिक धार सृजना गर्न विभिन्न पार्टीमा रहेका मान्छेहरू पार्टीमा नभएका मान्छेहरू फेरि मिलेर विचार विमर्श गरेर एउटा नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने जुन सोच अगाडि आएको थियो र सार्वजनिक ढङ्गले पनि बहस हुने गरेको छ त्यसैमा सघाउ पुर्याउनुको निम्ति नै मैले पार्टी परित्याग गरेको हो त्यसैले अब आगामी दिनमा तपाईँहरू सबैसँग परामर्श गरेर देश र जनताको निम्ति के उपयुक्त हुन्छ र त्यस्तो वैकल्पिक शक्ति कसरी निर्माण गर्न सकिन्छ त्यसको आधारमा अगाडि बढ्ने मेरो सोच छ म आफू एक्लैले केही निर्णय गर्नुमा उपयुक्त ठान्दिनँ किनकि हिजो राजा महाराजाहरूले लामो समयसम्म शासन गरेको देशमा हाम्रा पार्टीहरू पनि छोटै राजा महाराजाहरूका वृत्ता जस्ता बन्ने गरेका छन् त्यसैले बाबुराम भट्टराईलाई अर्को एउटा छोटै राजा नबनाउनुहोस् म त्यो बन्न चाहन्न त्यसैले सामूहिक छलफल गरेर हामीले के उपयुक्त हुन्छ एउटा नयाँ ढङ्गको त्यस्तो वैकल्पिक शक्ति निर्माण गर्ने प्रक्रिया पनि नयाँ अपनाउ एउटा लोकतान्त्रिक समावेशी प्रकारको प्रक्रिया अपनाएर त्यो दिशामा अगाडि बढौँ भन्ने सोचका साथ नै मैले यो कदम चालेको हो त्यसैले आज यहाँ दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू जुन आन्दोलनमा उत्रनु भएको छ त्यो आन्दोलनलाई हामी एउटा निष्कर्षमा हामी पुर्याउनै पर्छ त्यसको म हमेसा तपाईँहरूको साथमा छु र मेरा विरुद्धमा केही समय खास गरी पहाडी आर्यकास जातिका दाजुभाइहरूले अलिअलि रिसाएर जो टिका टिप्पणी गर्नुभएको छ उहाँहरूसँग पनि आग्रह गर्न चाहन्छु हामीले पाहाड हिमाल तराई सबैलाई मिलाएर नै समृद्ध नेपाल हामी बनाउनु पर्छ त्यसैले पाहाड र तराई पहाड र मधेस बिचमा हिमाल र मधेस बिचमा फाटो ल्याउने ढङ्गले हामी जाने होइन सङ्घीयता भनेको सबै जाति समुदायको बिचमा एउटा सहभागिता मूलक राज्य सत्ताको नयाँ ढाँचा निर्माण गरेर समृद्ध एकताबद्ध नयाँ नेपाल बनाउने भनेको नेपाललाई टुक्रा टुक्रा पार्ने भनेको होइन हामी त्यसैले सङ्घीयता भनिसकेपछि अलिकति हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई बुझाउन नसकेर पनि समस्या परेजस्तो म देख्छु त्यसलाई तपाईँहरूले यो आन्दोलनकारी शक्तिहरूले विशेष ढङ्गले बुझाउनु पर्छ यदि यो थारुवान थारुवा प्रदेश बन्यो भने यो छुट्टै देश हो बन्ने होइन यहाँ पासपोर्ट लाग्ने पाहाडीहरू बस्न नपाउने पाहाडियाहरूले पासपोर्ट लिनुपर्ने यहाँ बन्द व्यवसाय गर्न नपाउने त्यसो भनिएको होइन यो जसरी तपाईँले छिमेकी भारतमा जाँदा एउटा प्रदेशबाट अर्को प्रदेशमा सहजै जान सक्नुहुन्छ सहजै जा। सम्पत्ति किन्वेश बसोबास गर्न सक्नुहुन्छ त्यस्तै हाम्रो पनि त्यही हो त्यसैले थारुवान थारुवाट प्रदेश बन्यो भने पनि त्यो चाहिँ सबै जात जाति बस्ने प्रदेश नै त्यो हुन्छ त्यसले ते त्यसबाट चाहिँ पाहाडीय मूलका साथीहरू डराउनु हुँदैन र पाहाड केन्द्रितहरूको कुनै प्रदेश बन्छ आर्य जातिको बाहुल्य भएको प्रदेश बन्छ भने त्यहाँ थारू र जनजातिहरू पनि बसोबास गर्न सक्छन् त्यसले यो कुरा नबुझ्दा पनि एउटा जाति मात्रै बस्ने हो कि भन्ने ढङ्गले जुन एउटा जातीय द्वेष जुन बढेको छ यसको अन्त्य हामीले गर्नुपर्छ तपाईँहरूले यो जातीय सद्भाव पाहाड र तराई बिचको सद्भाव बनाउनुको निम्ति ध्यान दिनुहोस् म आफ्नो तर्फ र निरन्तर तपाईँहरूको साथमा हुनेछु म मा माथि जतिसुकै लान्छना लगाइए पनि म निर्धक्त भएर म यो अभियानमा लाग्ने मेरो अठेर छ म नर्कमै जानु परे पनि मलाई नर्कमै धकेलिए पनि मेरो देश स्वर्ग बनोस् यो मेरो सपना छ त्यसको निम्ति म लागिरहनेछु सदैव तपाईँहरूको साथमा हुनेछु यसैका साथ म विदा र आयोजक साथी धन्यवाद दी धन्यवाद अभिवादन नमस्कार